टन भएको मग्लिङ सड़क खण्डको घुमाउनेमा हिजो बिहान कार दुर्घटना हुँदा एक सनाको मृत्यु भएको छ दुईजना घाइते भएका छन् काठमाडौँ आउते गरेको बाह नौ स साथ साथ आठ आठ नम्बरको कार सड़कबाट झण्डै साठे मिटर तल खस्ता कारमा सवार काठमाण्डौ धापासै बस्ने चालिस वर्षीय चिजबहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरीकाले चितवनले जनाएको छ त्यस्तै ते तनह सप्तगण्डकी नगरपालिका दुई बस्ने तीस वर्षीय कार चालक देवन र सोही ठाउँ बसिनु अन्तीस वर्षीय सुनिल वर्षोला घाइते भएका छन् कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी यस्तै चितवनकी कविलास दुई भतेरीमा हिसो दिउँसो भएको सुवारिक दुर्घटनामा तनह पाँच देवघाटका बाइस वर्षीय दिनेश गुरूङको मृत्यु भएको छ मुग्लिनबाट नानगढतर्फ आउँदै गरेको पीबी सुमा दुई सीसी सात एक आठ आठ नम्बरको गुडिरहेको इन्डियन आइसर ट्रकमा झुण्डिन खोज्दा लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो दुर्घटनापछि फरार रहेका ट्रकका चालकलाई इलाका प्रहरीकारले व्रतघाटले नियन्त्रणमा लिएको प्रहरी चौकी जुकेडीका प्रहरी जो हौलदार रामप्रसाद पन्तले जानकारी दिनुभयो यसै बीस नौल प्रासीको दुम्की बाँस गाविस पाँच दाऊनेको ओह्रालोमा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको भने अर्का एकजना पश्चिमबाट पूर्वोत्तर पाउ आउँदै गरेको नाचार घर दुई पाँच एक एक नम्बरको ट्रक दाउन्नेको ओह्रालुमा नियन्त्रित भई पल्टिन्दार श्रक धनी चितवन भरतपुर नगरपालिका बाह्र बस्ने वर्षो साठीका वीरेन्द्र पाण्डेको घटनास्थलमै मृत्यु भएको हो चालक मकनपुर पदम पोखरीका तेत्तीस वर्षीय मोतीलाल सापकोटा गम्भीर घाइते भएका छन् गम्भीर घाइते सापकोटाको चितुवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको sam sam sam दलित अधिकारका लागि दलित समुदायहरू आफै अग्रसर बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड़ दिएका छन् उनीहरूले अधिकार पाउनका लागि अवसरवादी राजनैतिक संगठनबाट सचेत हुन दलित अगुवाहरूले सचेत रहन सुझाव समेत दिएका छन् पूर्वी चितवनको हिजो आयोजित दलित अधिकार मञ्च भण्डाराले आयोजना गरेको भण्डारा गाविस स्तरीय भेलामा दलित अगुवाले यस्तो बताएका हुन् सो अवसरमा बोल्दै भण्डारा गाविसभित्रका अगुवाहरूले राज्यले नै दलितहरूलाई उपेक्षित गरेको गुनासो समेत गरेका थिए कार्यक्रममा बोल्ने अधिकांश दलित अगुवाहरूले अधिकार मागेर नभई खोसिएर लिन आग्रह समेत गरेका थिए कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं संयुक्त दलित मञ्चका अध्यक्ष देवीराम विकले दलित अधिकारको लागि सबै दलितहरू एकजुट हुन आवश्यक भएको बताउनुभयो संयुक्त दलित मञ्च अध्यक्ष जित परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित वर्ग समन्वय समितिको पूर्वाध्यक्ष गोपाल परियार विशेष अतिथि रहनु भएको थियो मचका भण्डारा एकाइ सदस्य गोपाल परियारले स्वागत मन्तव्य राखेको सो कृष्ण परियार अमृत परियार दिल्लीराम परियार सुमित्रा विक र वीरबहादुर विक लगायतले बोलेका थिए यस्तै हिजो भएको भेला बाबुलाल विकको अध्यक्षतामा पन्ध सदस्यीय संयुक्त दलित मञ्च भण्डारा इकाई गठन गरेको छ जसको उपाध्यक्षहरूमा दिल्लीराम परियार ज्योति बहादुर बेक सुमित्रा विक अमृत परियार रहेका छन् सचिवमा सिझा विकस सचिवमा रमेश रिजादा कुष्ठा अध्यक्षमा सुब्बा परिया रहेका छन् कृषि तथा वन विज्ञान विश्वविद्यालयको वातावरण विज्ञान विभागको लागि बनाइदिए गरी कि स्नातकोत्तरको पाठ्यक्रमको सहयोगको लागि एक दिन फेल भ्रमण सम्पन्न भएको छ विश्वविद्यालयका प्रधानध्यापक विद्यार्थी तथा अमेरिका आउनुभएका विशेष विज्ञद्वै सम्मलित सु भ्रमण टोलीले नवलप्रासीको सिमेटको अनुसन्धान क्षेत्र र लिबरको काउसतीको अनुसन्धान क्षेत्रको अवलोकन भ्रमण गरेको थियो नलप्रासीको प्रासीमा सिमेटले बढ्दै गरेको कृषि मजदुरको अभावलाई मध्यनजर गर्दै फार्म यान्त्रीकरण मार्फत कृषकहरूलाई संरक्षण कृषिमा प्रोत्साहन दिँदै उनीहरूलाई कृषि पेशमा प्रोत्साहन गर्न विभिन्न अनुसन्धानत्मक परीक्षणहरू गर्दै गरेको विनरका कृषि विज्ञ शालिन आचार्यले बताउनुभयो एचआईबी एड्सको संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या अघिल्ला दुई वर्षको तुलनामा यस वर्ष दोबर भन्दा बढ़ी भएको छ जिल्ला एड्स सम्बन्ध समिति चितवनका अनुसार एचआईभी एड्स संक्रमितहरू खुलेर आउने क्रम बढ़ेसँगै यसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको हो आर्थिक वर्ष दुई हजार अडसठी एचआईबी एड्सको संक्रमणबाट मृत्यु हुनेको संख्या दस रहेको थियो यस्तै आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा बाह्र मृत्यु भएको थियो जस इस अनुसार आर्थिक वर्ष म पच्चीस जनाको एचआईभी एड्सबाट मृत्यु भएको जिल्ला एड्स सम्बन्ध समिति चितवनले सुनाएको छ समितिका कार्यक्रम संयोजक दिम आचार्य अनुसार एचआईभी भएका व्यक्तिहरू अन्तिम अवस्थामा उपचारका लागि हुँदा पनि एचआईबी एड्स संक्रमितहरूको मृत्युदर बढ़ेको हो चितवनको बेकर क्षेत्रहरूमा एआरटी सेन्टर नहुँदा समेत यस्तो समस्या अझ बढ़े कार्यक्रम अधिकार रामहारी नेपानेले बताउनुभयो चितवनमा अहिले एक हजार चौवालिसजना खुलेर आएका छन् विभिन्न गैर सरकारी संस्थाहरूले समाजमा चेतना वृद्धि गरेसँगै संक्रमितहरू खुलेर आउने क्रम बढ़ेको हो एचआईबी एड्स संक्रमितका लागि जिल्ला विकास समिति चितौनले दस लाख र अन्य विदेशी दात्री निकायले तीन करोड़ लगानी गरेको अधिकृत नेवपानेले बताउनुभयो चितौनमा अझै नौ भन्दा बढी एचआईबी संक्रमितहरू भएको अनुमान गरिए पनि खुलेर आउन सकेका छैनन् वैदेशिक रोजगार लागू औषध असुरक्षित यौन सम्पर्कका कारण एचआइबी एड्स संक्रमितहरूको संख्या बढेको हो शहरी क्षेत्रमा बढी मात्रामा एचआईबी एड्सको संक्रमण भेटिएको समन्वय समितिका कार्यक्रम संयोजक आचार्यले बताउनुभयो नलप्रासीको बुलिङटारमा पहिरो साँदा सामुदायिक लघुजल विद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ 21 किलो वाट विद्युत उत्पादन हुँदै आएको आयोजना बन्द हुँदा त्यस क्षेत्रका करिब तीन सय चालिस बत्ती विहीन भएका छन् पहिरो नियन्त्रणमा करिब पचास स्थान तार जाली सहित पाँच लाख रूपियाँको बजेट आवश्यक रहे पनि पटक पटक माग गर्दा पनि सम्बन्धित निकायले वास्ता नगरेको स्थानीयले बताएका छन्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 चितवनका नगरपालिका सहित गाउँ विकास समितिलाई साक्षर घोषणा गर्ने अभियान जारी रहँदा शनिबार पूर्वी चितवनको कठार गाउँ विकास समितिलाई साक्षर गाउँ विकास समिति घोषणा गरिने भएको छ गाविसमा रहेका दुई हजार तीन सय पाँचजना बनाएपछि साक्षर गाविस घोषणाको तयारीमा जुटेको साक्षर अभियान संचालनको मुख्य जिम्मा लिएको कठार सामुदायिक केन्द्रका अध्यक्ष यमबहादुर ठुङ्गानाले जानकार दिनुभयो विभिन्न संघ संस्थाको गयमा निरीक्षणहरूलाई साक्षर बनाउन सफल भएको अध्ययन केन्द्रका का <स्थाँगा> राम्रो कार्य सम्पादन पेशकी दिने प्रणालीको अन्त्य बेरोजी दर कम लगायतका धेरै काम पारदर्शी ढंगले अगाडि बढ़ाएको भन्दै जिल्ला विकास समिति नवल प्रयासी न्यूनतम शर्तमापन समेत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्दिष्ट गरेको सु मापदण्ड पूरा गरेको र सर्वोत्कृष्ट पचहत्तर अङ्क प्राप्त गरेको आधारमा जिल्ला विकास समिति नवलप्रासीले थप पच्चीस अनुदान समेत प्राप्त गर्ने गरी देशकै उत्कृष्ट जिल्ला विकास समितिका रूपमा छनौट भएको स्थानीय विकास अधिकारी रामराज कडियाले बताउनुभयो अब पालो अर्पणचनावासको अर्पणचनावासमा हाम्रो प्रश्न छ सरकारले ल्याउन लागेको नयाँ आर्थिक वर्षको बजेटमा कुन क्षेत्रलाई बढी प्राथमिकता दिनु उपयुक्त होला यी कृषि बी शिक्षा सी स्वास्थ्य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 ट्राफिक खबर को ये बेला नानगढ़ टोड़ा बीर्ग सड़क खंड खुला नानगढ़ मगलिन मगलिंड ओबीसी काठमंड सड़क खंड मगलिंड मौली पोखरा सड़क खंड रगढ़ फ्रासीबू टोल सड़क खंडला ट्राफिक खबरको साथमा फोर्टी पोइन्ट फोर डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सय उठीवन फोन नम्बर शून्य छपन्न मोबाइल नम्बर अन्ठानब्बे मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सनाएको छ त्यस्तै आज दिनभर घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी स्वप्रति सजक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जनहित का बिहान सात बजे अर्पण स्थानीय समाचार सकिए सुजिता हम बिताए नमस्कार समाचार को साथ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 पन्न घरे खरीद करी ठुक्का गोपाल पौड़िल रत्न नगर मोबाइल अंठानब्बे चार पचास उन्न पचास सात सौ प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन्न अड़सठी शून्ना पचहत्तर दीपक बसनेत चैनपुर मोबाइल अंठानब्बे चार इक्वन सन्तानबे दुई सौ अंठावन शिखर हार्डवेयर लग्न ग्रेख बुराना कर्मचारी पेट्रो पंप फोन नंबर शून्य छप्पन्न पांच तिरसठी बाथरूम का फिटिंग सामन दक्ष प्लबर पेटल को व्यवस्था का साथ ही एसएल पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइं मल्टी लर्निंग मल्टीलर्निंगी मैथ साइंस टेस्ट नदी पांच विषय में प्लस टू करना पाइने साथ इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्युटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगी खैर चार पर्सा नारायणी डेवलपमेंट बैंक को मोबाइल अंठानब्बे चार बावन छयास एक सौ चौरातर में सब जर्मनी चेक मेसिन द्वारा रंगीन छपाई करने एक छापाटी विद्युत प्राधिकरण अगाडि कोड शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस एजुकेसन कन्सल्टेन्सी राम्रो नतिजा ल्याउने तपाईँको सपना पार्छ नेक्स्ट एजुकेसन